नमस्कार कार्यक्रम कृषि सरकारमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान साढे सात बजे पश्चात आउने गर्दछ र कृषि सरकारमा हामी कृषिका विभिन्न जानकारीहरू प्रस्तुत गर्ने गर्छौँ अनि सफल कृषकसँगको भलाकुसारी कुराकानी पनि हामीले जोड्दै आइराखेका छौँ आजको कृषि सरकारको श्रृङ्खलामा भने हामी चित्रवन कृषि फर्म जुन रत्नगर सात सिसैमा रहेको छ र त्यहाँ करोडौँको लगानीमा विषादी रहित तरकारी खेती सुरुवात गरिँदैछ र एउटा रिक्सको काम पनि हो यो धेरै लगानीमा तरकारी खेती गर्नका लागि जना ले तिनजना कृषक अहिले त्यस क्षेत्रमा तल्लिन भएर लागिपरेका छन् र दिनरात त्यहाँ काम चलिराखेको छ र अब यतिका लगानी तरकारी खेतीमा किन गर्न पर्यो र किन उहाँले यो तरकारी खेतीलाई नै रोज्नुभयो यतिको लगानीबाट उहाँहरूलाई कतिको डर छ अब अबको दिनमा यो विषयमा आज हामी कुराकानी गर्दैछौँ चित्रवन कृषि फर्मका सञ्चालक रत्नगर तिन शान्ति चोका हुनुहुन्छ हामी ईश्वरी अर्यालसँग कुराकानी गर्दैछौँ चित्रवन कृषि फर्मका विषयमा केन्द्रित रहेर कुराकानीका लागि हामीसँग स्टुडियोमा यति बेला ईश्वरी अर्याल हुनुहुन्छ चित्रवन कृषि फर्मका सञ्चालक हामी उहाँसँग कुराकानी गर्दैछौँ ईश्वरजीलाई स्वागत छ रेडियो अर्पणको कृषि सरकार कार्यक्रममा धन्यवादी सुरुमा जानकारी दिनुहोस् न चित्रवन कृषि फार्मका विषयमा चित्रवन कृषि फर्म अहिले हामीले यो प्रोजेक्टलाई किन रोजेका हौँ भने देशमा फैलाउँदो विषादीको यो महामारी हामी तिनजना साथीहरू मिलेर कमसेकम यो जुन महामारी फैलिएको छ यसलाई चाहिँ अलिकति न्यूनीकरण गर्न सकिन्छ कि र एउटा उदाहरणीय काम बन्न सक्छ कि भन्ने अभिप्रायले हामी यो व्यवसा ब्या, व्यवसायलाई अँगलेका हौँ अब त्यत्र लगानी पनि छन् यहाँहरू तिनजना कसरी चाहिँ सोच्नुभयो अलिकति डर छैन यहाँहरूलाई हामी सुरुदेखि नै यही खेती किसान व्यवसायमा आबद्ध छौँ र यो लगानी लगानीभन्दा पनि कमसेकम देशमा फैलिएको यो व्याप्त यो समस्या यो विषयलाई कमसेकम हामी लागेर हामी तल्लिनका साथ लाग्यौँ भने र हामीले चाहिँ यो चिजलाई अलिकति टाडा पुर्याउन सक्छौँ कि भन्ने अभिप्रायले लगाएका हौँ र यसमा हामी तिनजना साथीहरू मिलेर सामूहिक रूपमा खेती गर्न अगाडि बढेका छौँ पक्का पनि हामी तिनजना मिलिसकेपछि र हामीले सबै समय त्यसै फर्मलाई खर्चिसकेपछि हामी एउटा सफल रूपमा त्यो तरकारी व्यवसायलाई हाँक्न सकिन्छ कि भन्ने अभिप्रायले राखेका छौँ यो यो यो पहल, आ, अब यहाँहरूले यो विषादी न्यूनीकरणको लागि भन्नुभयो के यहाँहरूको यो एउटा क्षेत्रबाट गरेको पहलको प्रभाव देशभरि पर्ला अब यसलाई चाहिँ कस्तो भने राज्यले खासै त्यसमा कुनै किसिमको चासो देखाइरहेको देखिँदैन पहिलादेखि नै तर अहिले आएर केही केही अलिकति राज्यले पनि यसलाई सम्बोधन गर्न खोजेको हो कि भन्ने आवास चाहिँ मिल्दैछ अब यसलाई हामीले राज्यलाई पर्खिएर बसिरहनुभन्दा पनि कमसेकम हामीले हाम्रो ठाउँबाट प्रयास गर्दाखेरि सकिन्छ कि सकिँदैन त भन्ने र यदि सकियो भने पनि यो उदाहरी बन्न सक्छ भन्ने आशयले कमसेकम समाजसेवाको हिसाबले किताबले पनि हामी यसमा यो क्षेत्रमा लागेका अब किसानलाई तत्काल रोग लागेको छ त्यसलाई निराकरण गर्नु अनि उब्जाउ पनि त्यत्तिकै चाहिन्छ यो हिसाबले गर्दा पनि किसानहरू अब विषादीबाट टाढा जान खोज्दैनन् यो सोच चाहिँ किन किसानहरूमा छ अब विषादी नहाल्दा अथवा प्राङ्गारिक अर्ग्यानिक खेती गर्दा पनि होला भन्ने त्यो सोच चाहिँ आउन सकेको छैन क्या यस्तो छ किसानलाई कस्तो भने यो प्राङ्गारिक खेती उत्पादन गर्ने भन्ने सन्दर्भमा चाहिँ यसको लगानी ठुलो हुन्छ लगानी ठुलो हुनासाथ यसले जुन चीज हामीले उत्पादन गर्छौँ त्यसले बजार भाउ पनि त्यही अनुसारको पाउन जरुरी छ अब नेपाल सरकारले जस्तो युरियामा केही अनुदान दिएको छ अहिले अब हामीले सुरु गरेको जुन व्यवसाय छ यो व्यवसायलाई इन्डियातिरै कुरो गर्ने हो भने पनि हाम्रो छिमेकी राष्ट्रमै कुरो गर्ने हो भने पनि त्यहाँ अनुदानका धेरै चिजहरू छन् जस्तो त्यहाँ 90% पर्सेन्टसम्म अनुदान दिएको छ हामीले बुझ्न बुझ्दाखेरि पनि त्यो थाहा लगाउन सक्छौँ अब हाम्रो देशमा चाहिँ त्यो स्थिति छैन र किसानले बिसारी नै रोजनाको कारण के त भन्दाखेरि रसायनयुक्त चिजहरू हामीले प्रयोग गरिसकेपछि त्यहाँ स्वाभाविक रूपमा किराहरूको प्रकोप बढी नै हुन्छ र किसानले आफ्नो सामान तयार भएको छ र त्यसलाई बजारमा लिएर जानुपर्ने हुन्छ किरा लागेको छ तत्कालै त्यो किरा मार्नको लागि पनि किसानहरूले रसायनिक विषादीहरू प्रयोग गर्छन् र किसानमा पनि यो एक किसिमको अलिकति अनभिज्ञता हो कि जस्तो लाग्छ र किसानको हितबाट बोल्दाखेरि पनि किसानलाई वास्तवमै यदि विषादी रहित तरकारी उत्पादन गर्ने भने राज्यले सकभर सकेसम्मको यदि सहयोग नगर्ने हो भने यो विषादी रहित तरकारी उत्पादन गर्न व्यक्तिगत तर्फबाट साह्रै नै समस्याको विषय चाहिँ बाध्यता पनि भयो कि हजुर अब सँगै म म तपाईँ अब नजिक छौँ एउटै सधिहार जस्तै भएर काम गरेका छौँ हजुर तपाईँले प्राङ्गारिक खेती गर्नुहुन्छ मैले गर्दिनँ विषादी नै प्रयोग गर्छु यसले पनि समस्या देखिएको यस्तो छ त्यो तपाईँको प्राङ्गारिक खेती गर्ने र विषादी खेती विषादी हालेर खेती उत्पादन गर्ने भन्ने सन्दर्भ चाहिँ जहाँ प्रयोग गर्यो त्यहाँ बिसादी हुने हु। हो जहाँ गरेको छैन त्यहाँ चाहिँ प्राङ्गारिक खेती उत्पादन हुन्छ तर प्राङ्गारिक खेती उत्पादन गर्नुको लागि हामीले सुरुदेखि नै एउटा ट्रेन बसिसक्यो कि विषादी नहालिकन तरकारीको उत्पादन हुनै गाह्रो छ किराको त्यस्तै किसिमको प्रकोप छ त्यसो भएर पनि हामी यदि यो देशलाई नै विषादी मुक्त बनाउने हो भने राज्यले कुनै सम्बोधन नगरिकन यो चाहिँ सम्भावना ज्यादै नै न्यून छ विषादी प्रयोग नगरीकन पनि त्यत्तिकै उत्पादन लिन सक्ने सम्भावना चाहिँ अब यसलाई चाहिँ कस्तो भने विभिन्न प्रविधिहरू अहिले नयाँ नयाँ प्रविधिहरू भित्रिएका छन् त्यो प्रविधिलाई अँगाल्नुपर्ने हुन्छ हुँ। र त्यो प्रविधि अँगाल्दाखेरिमा हमेसी कसलेचोटि सोच् त्यो प्रविधि अगाल खेल में क्यों तेज में लगानी का धर ठूला ठूला कुछ आग्न तेस भार हम देश आप विपन्न छोसान को आर्थिक स्तर पर कमजोर छेस भो चीज में जो अभी नया नया टेक्नोलॉजी भित्रन यो चीजला राज्य के चाहदान दिए व्यवसायिक खेती गर्न चाहने युवा अथवा कुनै पनि किसानहरूलाई अगाडि बढाउन चाह्यो भने चाहिँ यो चाहिँ सम्भावनाभित्रको कुरा हो अब अनुदान नदिकन अब किसान एक्लैले गर्ने सम्भावना त भएन बहुत न्यून छ यो अब आफैले खानको लागि करेसाबारीमा उत्पादन गर्ने चिजहरू ती अलग चिजहरू भए र जसले व्यावसायिक रूपमा उत्पादन गरेर आफ्नो एउटा परिवार मात्रै नभइकन एउटा सिङ्गो समाजलाई पनि केही टेवा दिन चाहन्छ त्यो मान्छेलाई चाहिँ प्राङ्गारिक खेती मात्रै उत्पादन गर्छु भनेर लाग्नलाई साह्रै नै ठुलो जोखिमको कुरा हो अहिले भन्छ नि अब जुन बाहिरबाट आएका व्यवसायिक खेती गर्नेहरूले बढी विषादीको प्रयोग गरेका छन् बाहिरबाट विशेष गरी बाहिरबाट आएकाहरू जुन मधेसी मुलका यो चाहिँ भन्छन् यो चाहिँ अब कस्तो छ भने उनीहरू आए उनीहरू कमाउनका लागि आएका हुन् फेरि उनीहरू आए कमाउनका लागि मात्रै नभएर ती क्वेरीहरू आएर हामीलाई आए अलिकति व्यावसायिक बन्न पनि प्रेरित पनि गरेका छन् र वास्तवमै हो देखिन्छ पनि अब जस्तो जिल्ला कृषि विकास कार्यालयले पनि यदाकदा त्यो चेक जाँच गर्दाखेरिमा कोइरी समुदायले चाहिँ अलिकति बढी विषादी प्रयोग गरेको जस्तो देखिन्छ अब कोइरीले कस्तो भने विषादी त प्रयोग गर्छ तर उसले त्यो तरकारी चाहिँ खाँदैन उसले अरू नै कुनै चिज खाइरहेको हुन्छ चा। त्यो चाहिँ सोझै बजारमा लगेर बेच्ने मात्रै हो उसले ऊ आय आर्जनको दृष्टिकोणले मात्रै यो व्यवसाय अँगालेको जस्तो देखिन्छ र उसले चाहिँ विषादी रासायनियुक्त विषादी प्रयोग गर्ने अनि त्यसपछि त्यसको उत्पादन चाहिँ आफूले लिएर जाने ताकि त्यो यहाँ रहँदैन जस्तो लाग्छ मलाई छिटफुट रहला त्यस्ता साथीहरू पनि हुनुहुन्छ होला तर धेरै जसो चाहिँ बाहिरै जान्छ यहाँकै फर्मकै विषयमा कुराकानी गऱ्यौँ अहिले यहाँको त्यहाँ भइराखेका क्रियाकलापहरू हजुर यहाँको दैनिकी त्यहाँ अब के तयारी पनि होला हजुरमा जानकारी हाम्रो अहिले तयारी छ हामीले चाहिँ कस्तो भने यो इजरायलको एउटा टेक्नोलोजी त्यहाँबाट हामी चाहिँ त्यो इजरायलको टेक्नोलोजीलाई भित्रियाएर व्यावसायिक तरकारी खेती गर्ने सन्दर्भमा हामी चाहिँ इन्डियाको एउटा कम्पनीसँग कुराकानी गरेर त्यो नेट हाउस लगाउने प्रोसेसमा छौँ र हामी त्यो अब अहिले त सुरुवातकै स्थिति छ सम्भवतः त्यो लगभग एक महिनाभित्रमा त्यो कम्प्लिट होला अब त्यो आफैमा अलिकति महँगो पनि छ अब यसमा चाहिँ हामीले सोचिरहेका छौँ हामीले त्यो सबै संरचनाहरूलाई पुरा गरिसकेपछि अब सम्बन्धित निकायहरूमा गएर चाहिँ ल हामीले यस्ता यस्ता किसिमका कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ अब तपाईँहरूले कहाँसम्म सक्नुहुन्छ चा? भन्ने चाहिँ अब त्यो भन्न चाहिँ पर्छ नै यहाँ नभनिकन यो देशमा कसैले केही ल्याएर दिनेवाला छैन त्यस हामीले चाहिँ अब यो ठ्याक्कै आफ्नो लागि मात्रै नभइकन यो सिङ्गो समाजका लागि हामीले गरेको एउटा चीज हो यो व्यावसायिक तरकारी खेती र हामी आज रत्नगरमा बसेका छौँ रत्ननगर नगरपालिकाको मूल नारा भनेको के हो भने कृषि र पर्यटनमा आधारित नगर रत्नगर भन्छ अब यहाँ व्यावसायिक कृषि कतिको छ त यो चिजलाई नगरपालिकाले पनि हेर्न जरुरी छ र यो चिजलाई कृषि कार्यालयले पनि हेर्न जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ अब ठ्याक्कै भन्नुहोस् न अहिलेसम्म भएका लगानी र पुरै तयारी गर्दाखेरि कति लाग्ने हो अब अहिले हामीले त्यहाँ तपाईँको लगभग पाँच बिघा जग्गामा तरकारी खेती गर्ने भनेर सुरु गरेका छौँ अब यो पहिलो चरणमा चाहिँ हामी सबै पाँचै बिघामा हामी नेट हाउस लगाउन सक्ने स्थितिमा छैनौँ अब त्यहाँ हामी तिनजना तिनजना साथीहरू मिलेर हाम्रा पनि आफ्नै आप बाध्यताहरू छन् हामीले सबै चिज लिएर गएर ब्याङ्कमा राखिसक्यौँ अब तिनैजनाले तपाईँको ब्याङ्कबाट निकालेर पैसा लगानी गरेर हामीले त्यहाँ खेती गर्न सुरु गरेका छौँ र त्यो प्रोसेसमा छौँ त्यो पनि हामी अहिले चाहिँ तपाईँको चौध कट्ठा जग्गालाई मात्रै नेट हाउस लगाएर हेर्दैछौँ किनभने हामी त्यसबाट डुब्ने सम्भावना पनि रहन सक्छ यो ठुलो रिक्सको पनि चिज हो अहिले तपाईँले भनिहाल्नुभयो र अहिले चौध कट्ठा लगाएर हेरौँ र त्यसपछि यदि यो चाहिँ सफल हुँदै गयो भने बरु अरुमा थप्दै जाउँला भन्ने सोचले नै हामी चाहिँ अहिले चौध कठ्ठामा लगाउन थालेका छौँ अब हेरौँ अब भोलि भोलिका दिनहरूमा राज्यले कस्तो किसिमको सपोर्ट गर्छ र त्यहाँको प्रोडक्सनहरू कत्तिको राम्रोसँग आउँछन् किनभने हामीले त मात्रै यो सिस्टमले गर्दाखेरि राम्रो हुन्छ मात्रै भनेर सुनेका छौँ र इन्डियामा छ यो धेरै लगाएका पनि छन् किनभने इन्डियामा चाहिँ किन पनि लगाउँछन् भने त्यहाँ नब्बे अनुदान यही चिजमा छ राज्यले दिइरहेको छ तर हामी यहाँ सय पर्सेन्ट नै व्यक्तिले लगानी गरेर काम गर्नु परिरहेको स्थितिमा अब यो चाहिँ साह्रै महँगो पनि छ र यसलाई बिस्तारै हामीले अगाडि बढाउने सोचमा चाहिँ छौँ चा। कति छन् लगानीहरू अहिलेसम्म लागेका लगानी अब अहिले त हामीले लगभग लगभग चालिस पचासको आसपासमा हामीले खर्च गरेका छौँ अब यो त मात्रै जम्मा चौध कट्ठाको लागि हो अब योभन्दा अगाडि बढ्ने हो भने त झन् धेरै लाग्न सक्छ तरिका यो नेट हाउस भनेर भन्नुभएको छ कस्तो हो यो प्रविधि अब यो चाहिँ कस्तो भने तपाईँको सबै चिजहरू बाहिरबाट ल्याएका हुन् अब यो जिआई पाइपको फाउन्डेसन दिएर चाहिँ हामीले त्यहाँ एउटा घर बनाउँछौँ र त्यो घरलाई चाहिँ तपाईँको नेटले एलमिनियम नेटले र तपाईँको अरू इन्सेक्ट नेटहरूले साइडबाट घेर लगभग हेर्दाखेरि बाहिरबाट हेर्दाखेरि लाग्छ कि एउटा व्यवस्थित घर छ भन्ने लाग्छ र त्यो हिसाब किताब चाहिँ सबै प्लास्टिकले घेरिएर बनाइएका हुन्छन् ताकि यो तपाईँको त्यो काठमाडौँतिर जाने बाटातिर जुन टनल हाउस प्लास्टिकले छोपेका छन् त्योभन्दा चाहिँ धेरै नै भिन्न छ यो र योभित्र चाहिँ तपाईँको इन्सेक्टहरू जाँदैन त्यो चाहिँ भुसना पनि छिर्दैन त्यहाँभित्र त्यस भएर त्यहाँभित्र लगाएका चिजहरू चाहिँ विषादी रहित नै हुन्छन् भनेपछि त्यो नेट हाउसभित्र भुसनाहरू कुनै रोगैभित्र प्रवेश नगर्ने अब त्यो चाहिँ कस्तो छ भने हल्का फङ्गिसाइड चाहिँ केही लाग्न सक्छ त्यसलाई पनि त्यो फङ्गिसाइडका विषादीहरू छर्ने सन्दर्भमा चाहिँ हामी सचेत हुनु जरुरी छ किनभने त्यसलाई चाहिँ कुन पिरियडभित्र हामीले छर्दाखेरिमा त्यहाँबाट निक्लिएको फलमा चाहिँ त्यो विषादीको अवशेष रहँदैन त बजारसम्म पुर्याउँदाखेरि भन्ने चिजमा हामी त्यसमा चाहिँ ध्यान पुर्याउँछौँ र त्यहाँ केही फङ्गिसाइडका फङ्गिसाइडहरू चाहिँ छर्नुपर्छ चा। यो ढुसीनाशक विषादीहरू चाहिँ छर्नुपर्छ तथापि त्यो नगण्य मात्रामा हो यहाँले भनिसक्नुभयो अब विषादी रहित उत्पादन गर्दाखेरि बजार मूल्य पनि पाउन गाह्रो त्यो अवस्था सिर्जना होला नि त्यो त्यत्रो लगानी गर्नुभएको छ यहाँहरूले अब यो चाहिँ कस्तो भने देशमा एक किसिमको ठुलो त्रासको वातावरण छ र पक्का पनि हाम्रा नेपालीहरूले पनि स्वास्थ्य चिज पाइयो भने र राम्रा चिज पाइयो भने बरु अरू चिजमा दुई पैसा खर्च घटाएर पनि तरकारी चाहिँ स्वस्थ खानुपर्छ भन्ने सबै मानिसमा चाहिँ यो सोच पलाइसकेको जस्तो बुझिएको पनि छ र लाग्छ हाम्रा यी देशमा रहनुभएका सबै साथीहरूले चाहिँ सबै किसानका पाटाले व्यावसायिक रूपमा लाग्नुभएका सबै साथीहरूले चाहिँ बिसादी रहित तरकारी खानको लागि लालायित हुनुहुन्छ आज पनि बजारमा तर उहाँहरूले पाइरहनु भएको छैन यो चिजलाई चाहिँ हामीले कहीँ एड्रेस्ट गर्न सक्छौँ कि छुन मात्रै सक्छौँ कि र यो चाहिँ एउटा कमसेकम प्रतिनिधि स्वरूपको एउटा नमुना मात्रै भए पनि हामी बन्न सक्छौँ कि भन्ने सोच चाहिँ छ अब पाँच विघामा टार्गेट यहाँहरूको नेट हाउसै निर्माण गर्ने अहिले चौध पन्ध्र कठा छ हजुर यो जग्गा चाहिँ कहाँबाट व्यवस्थापन गर्नुभएको यो जग्गा तपाईँको सुरुमा यो चित्रवन दुग्ध प्रशोधन कारखाना भनेर खोल्नको लागि त्यहाँ शिलान्यास गरेको ठाउँ पनि हो यो चाहिँ कुनै एउटा माडबारीको चाहिँ पचास पर्सेन्ट छ अरे यसमा र नगरपालिका रत्नगर नगरपालिका जिल्ला विकास समिति चितवन जिल्ला विकास समिति भरतपुर नगरपालिका यी सबै संस्थाहरूको यो साझा हो यो संयुक्त पूर्जा छ भने पनि मैले सुनेको छु र यो अहिले चाहिँ आएर रत्नगरकै ठाउँमा नरहेको कारणले यो चाहिँ अहिले रत्नगर नगरपालिकाको रेखदेखित्र रहेको छ र हामीले चाहिँ लिँदाखेरिमा रत्नगर नगरपालिकासँग लिजमा लिएका भनेपछि अब चित्रवन दुध प्रस्थान त्यहाँ नबन्नी भयो अब त्यहाँ चित्रवन दुग्ध प्रशोधन केन्द्र अहिलेको लागि चाहिँ बन्ने जस्तो देखिँदैन हुन्छ हामी कार्यक्रमको लगभग अन्त्यतिर छौँ यति ठुलो लगानीमाहरूले काम सुरु गर्दै हुनुहुन्छ विषादे रहित तरकारी उत्पादन गर्दै हुनुहुन्छ यहाँहरूलाई हामी सफलताको शुभकामना पनि दिन्छौँ अन्त्यमा के छन् यहाँलाई भन्न मन लागेका कुराहरू अब व्यावसायिक रूपमा यो ढङ्गले यो नयाँ प्रविधिबाट कसैले पनि तरकारी खेती खेतीतर्फ उन्मुख हुन चाहन्छ भने राज्यले राज्यले चाहिँ तपाईँको सकेको अनुदान दिएर सहयोग दिएर र एस्ता किसिमका यो विषादी रहित तरकारी उत्पादन गर्ने व्यवसायीहरूलाई राज्यले चाहिँ सोच्नुपर्छ चा, र रा राज्यले त्यस्ता व्यवसायीहरूलाई प्रोत्साहन दिएर अगाडि बढाउनुपर्छ भन्ने लाग्छ मलाई हुन्छ हामीलाई यहाँ यहाँसम्म आउनुभयो समय दिनुभयो कुराकानी गरिदिनु भयो यहाँलाई धन्यवाद छ हस् दुर्वजी मलाई पनि त्यो हाम्रो एउटा सानै भए पनि त्यो प्रोजेक्ट जुन हामीले एउटा व्यावसायिक हिसाब किताबले मात्रै समाज सेवाका हिसाब किताबले पनि गर्न लागेका छौँ mm -hmm. त्यो चिजलाई आज आम श्रोतामा राख्नको लागि समय दिनुभयो तपाईँ र तपाईँको रेडियो अर्पणलाई पनि विशेष धन्यवाद दिन चाहन्छु हस् धन्यवाद चित्रवन कृषि फर्मका सञ्चालक ईश्वरी अर्याल उहाँहरूले सामूहिक रूपमा तिनजना मिलेर सो फर्म सञ्चालन गर्नुभएको छ र भर्खरै सुरुवात गर्नुभएको छ एक महिनाभित्रमा चौध पन्ध्र कठ्ठामा जुन नेट हाउस निर्माण गरिसक्ने उहाँहरूको लक्ष्य छ र जग्गालाई अझ विस्तार गर्दै विषादी रहित तरकारी उत्पादन गर्ने उहाँको एउटा लक्ष्य छ उहाँहरूको यो लक्ष्य सफल रहोस् हामी पनि कामना गर्न चाहन्छौँ एउटा उदाहरणीय पात्रहरू उहाँ बन्न सक्नुहुनेछ हामी कामना गर्छौँ आजको लागि कृषि सरकारको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु प्रविधि संयोजनमा साथ दिने रिजनलाई पनि विशेष आभार प्रकट गर्छु आजको शृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु नमस्कार जा, यह जयप्री कुर्ता सरवाल तेजु फैशन को